भाई सुन देख्नुहुन्छ सा, सालीकी मम्मी मेरा साली अरे छिछि छिछि सासु छि नजर हाउ ब्यूटीफुल साली अरे छिछि छिछि सासु छि नजर हाउ ब्यूटीफुल साली साली बिना मेरो जीवन लाख खाली खाली सालीकी मम्मी मेरा साली हरेक मंगलबार दिउँसो 1 बजे ए हो रे पूर्ण प्रसारण बिहारे साजा 7 बजे <laughs> के अप्तोपात शाइन, की हो, की हो, इनकाते के कुरे बुझी दैन, अस्तिन पन एक हरता दिदिकमा बस्तुम बाले ना जाजेगे थे, तेदी बेला पन गुम्ना गाये गा थे, अईले पने काम मुझे का हुन खाई हेर्नु त भिनाजु हामी आम आमा त आँगनमा घुमेर बसिराखेको छ हामी नआएकोले होला फेरि कराउने भए अब साल नानीले के भन्नु त अब उपचारमै टाइम लगाइदियो त के गर्नु बरु अब छिटो हिँड्दा त्यहाँनिर गराएर नि छिट छिटा अब भिनाजु पनि बिरामी भएको मान्छे पनि छिटो छिटो हिँड्न सक्छ अनि म भन्नु न भिनाजु म ठिक भएपछि मलाई घुमाउन कहाँ भए जाने आज साल नानी चाहिँ ना मनकै कुरा गरेँ ल अब घुमाउन नलगेको भने धेरै भयो घुमाउनु त लाने पऱ्यो तर कहाँ लाने होला त Wow, पेरिस wow, पेरिस जाने ल अब यो जाडोमा घाम ताप्दै छोडाउँदै खानुपर्छ <laughs> कि अनि किलाई टाढा टाढै गइरहनु बेकारमा <laughs> नभएको पैसा साइला नि अघिदेखि बाटोमा छुप लागेर हिँडिरहेको छौ होइन केही बोल अनि फेरि किन यो रगतको किताब पढेर हिँडेको भने ढेडा पनि ऐ भक्खर डाक्टर साहबले आउने बेलामा अर्कोपल्ट आउँदाखेरि तिमीलाई रगत टेस्ट हुन्छ भनेको होइन त अनि बेसी भयो त्यही मासु बढी ल्याउनलाई पर्दैन कि ल साल नानी अब घर पनि आइपुग्यो होइन त्यहाँ डाँडाबाट त सासुआमा यतैतिर कता कता हुनुहुन्थ्यो कराइरहनु भएको थियो यताउता कुदिरहनु भएको थियो अहिले कतै जानुभएको छ भने खै मलाई पनि के थाहा छैन होइन के भएर हो? आज़ त होइन हेर्दाखेरि लट्ठी चाहिँ खाइ लाग्छ घर बुढीले बनाइरहे होला गाली खाजा खाजा खाने <laughs> ए <laughs> <laughs> ए पनि गएको जस्तो मात्रै बोकेर मा पनि अब तपाईँको त्यही जेठी छोडलाई गाह्रो नहोस् भनेर नि आमा पनि जे पाए त्यो खालीसँग अब हेर्नुहोस् सासुआमा अब कान्छीलाई पनि तपाईँले पठाइदिनु भयो भने जेठीओ गरे कहाँ दुईजना मिलेर गर्छन् अनि सजिलो हुन्न त कुरै नबुझ्ने तपाईँ सासुआमा जतिखेर के भन्ने भने अब तपाईँको ज्वाई नभए पनि अरू कसैको त ज्वाइ हुन्थ्यो होला नि झन् दुई तिनवटा सालीकै भेनाजी भन्न पाउँथ्यो कि के नेबारीको मुला पर्यो तिमी त यो फेरि मेरो भारी मात्रै हौ अब, मा? अब के गर्ने सासु आमा जिन्दगी त भगवानले हलुकै दिएका थिए नि अब के गर्ने ठुलठुलै सपना बोकेर आफैले गर्ुङु भने भारी त हुने नै भयो अब तेनासी त मैले छोरी छादिनँ म अब साली नानी त छाडिछ <laughs> <laughs> अब छोरी भन्नु मात्रै त भने जुइ पनि नजाने भयो आज घर के मतलब साइले फेरि यो कान्छीला भाड साथी राखौ बिहानै पकाऊ खाऊ मै बूढी बेलकै पकाऊ खाऊ मै बूढी हैरान भइसके बा गुरु आज तरकारी चाहिँ के पकाउने होला खै कसरी हुनु अब बारीमा त्यत्रो तरकारी हुँदा हुँदै पनि जतिखेर पनि के पकाउने भेला पनि त्यस्तै घरमा त्यति राम्रो दिदी हुँदा अर्को बेग गर्नु पऱ्यो अर्को बेग गर्नु पऱ्यो अनि एउटै भएन त